<laughs> <laughs> so <I> guess, eh? <laughs> and so, welcome um, on this program this is time for just for, for enjoy. enjoy anyway you're listening radio <laughs> open 184.5 megahertz brought by internet online radio open dot com but when you have you like soon as you can hold it so as we need to make a set more post this soon we do you know on your way to think you can support about the exam and i'm in a room that's right so we can raise a lot so we come on with us that's right सोनी, सोनी यहाँ दिल मान्छे राजन दिल गुरुङ अनि दुईटा दिल भएको मान्छे कता हो सोमकुमार होइन देखाउन मिल्ने भयो सायद अनि सु जस्ट फर इन्जुइको आजको यो स्ट्रिङ खोलामा तपाईले हामीलाई कल गर्न सक्नु होला यसै कल गर्न गलागे दुई वटा लाइन खुल्ला छन् है सुनौ सपना 936333333 को लाइन खुल्ला छ है र आज टॉपिक के छ भन्ने कुरा राजन नभत्ता थाहा नसंग छ है ए यो टॉपिक को कुरा गर्दा पनि एउटा सोमलाई एउटा कुरा सोध्न मन लाग्यो के मलाई सोम तिमी र म हैन सपोज तिमी र म बिरगंज जादै छौ सपोज अब सोमसँग बोल्दै नबोल्ने किन्नु पर्यो कुराकानी गरे भइहाल्छ नि होइन स्वागत गर्नुपर्छ के गर्ने निलम भनेर भन्नै पर्यो हैलमजी बाबु बाबु सम्झिरहेको छु पनि तिमीलाई के खो परोना <laughs> परो, परो, परेर अलिक किनेर दिउँला नि तर के छ बाबु हल्फ अब धनकुटाको त्यतातिरको अब धर धनकुटा भिड टार सोल्थ्यो नि जो अब जोडाउन घर बार भन्छ है भन्नुलाई त्यो त नि सोल्थ्यो नि अरू भनेपछि अब आ, उमेर पनि बुढो भइसक्यो तर अझै पनि होइन अब बिहवा चाहिँ भोस होइन अत्या गरेर भन्न पायो भने प्याच नभन्न हो राजन तोइन्टे पनि कस्तो रहेछ कहाँ चाहिँ हो तगडा बुढा <laughs> अग्ल्या निलजी <निर्म> <laughs> <laughs> खानपिन भयो ै खाने हो भने चाहिँ सानो भइन्छ अरे नि हाम्रो सोम अब ज्यान बनाएर रेस्लिङतिर जानेर त्यही भएर खाइरहेछ त्यही भएर त डराइरहेको छ नि रेस् नजा रेस्लिङमा गयो भने पिठाइ खान्छु मैले भनेको ए पुरा राजन डराइरहेको छ कि भो म रेस्लिङमा जान्न राजनलाई पनि छुन्न भनिरहेको छु छन त रेस्लिङ को नाटकीय खेल हो भनेर रा। अ राजन त रेस्लिङ को यस्तो हो कि दुई जनाको रेस्लिङ चाहिँ हेर्न मन लाथ्यो पहिले आउनु सीयर विनर चाहिँ राजन हो के ओके okay, यस्तो हो विनर पहिले राजन ओ राजन त रेफ्री हो नि त राजन त रेफ्री हो के केसे ना 3 3 हातमा धनकु डेली 17 मीन ओइ नलाई मक्का परे के आमा बाबु अहिले त मुटुले धुकधुक गरिरहाछ ओ ओके निलम टपिक चाहिँ है राजनले टपिक सुटुक्क दुःख लिएर आएछ भनेर पर्सबाट निकालिरहेको छ है सोमलाई यस्ता कुराहरू के थाहा छोमलाई चाहिँ अब अन्य कुराहरू यो खानि रहँदैछ एस्तै टपिक सबिँको <coughs> यो आज लाइकहरु खोज्दै छ ओके सोम लेख्को के आज म चले खोक्यो देई त म एकैचोटी बोल्ने एकैचोटी खोक्ने यो दुईटाको लागि एकैचोटी सकिँ म सक्दिन ओके <laughs> okay, निलम जी अज्जी टपिक्स नआऊ है हुन्छ फन्नी छ फन्नी भन्दा पनि पन पन एकदम रमाइलो छ याफो एन1 हो है के दुईटा एउटै हो है याफो एन1 वा यो फन फन भन्दै फनले वेल सबैलाई है अज्जी नासाको साइन्टिस्टहरूले चाहिँ नेपालमा एउटा फ्यामिलीलाई चाहिँ यस्तो अवसर दियो कि त्यो अवसर पनि अरू फ्यामिलीमा होइन आज तपाईँकै फ्यामिलीमा आइपऱ्यो कि चन्द्रमामा जान स्वर्ण अवसर प्राप्त भयो तपाईँको फ्यामिली मध्ये एकजना सूचना तपाईँको हातमा पऱ्यो तपाईँ कसलाई पठाउनुहुन्छ या आफै जानुहुन्छ राजन सपना के वाला के वाला रा त हिजो राति सपना चन्द्रमा गराएको त्यो भएर डरेर कालै भएको छ आज चन्द्रमा शीतल छैन चन्द्रमा पनि हटन सुन्नु केजन राजन किन कालो भएको भन्ने थाहा छ <laughs> चन्द्रमा चाहिँ एकदम सफा हुन्छ कि जहिलेसुकै होइन सुतोल र सफा हुन्छ त जब चन्द्रमालाई छोइन्छ नि त्यसपछि दाग लाग्छ होला कि त्यो त्यो त्यो राजन थो राजन, के सोमले पनि फुर्ती दिनु पर्दैन होइन घरमा भएको मम्मीको फेयर एन्ड लभली खानेर लाउने गर्छ अनि गोरो भएको हो कि मान्छे जता कस्तो भुइँमा त्यो खाना खाइदा माझने हुन्छ नि कसरी बोकेको छ भन्ने कुरो त निलमजीलाई थाहा छ कि राख्नै पर्दैन तिमीलाई कहाँबाट थाहा हुने होइन निलमजी खै मैले अलिक प्रश्नसँग सुनेन नि तपाईँको कुरालाई हजुर हो म त जानै सक्दिनँ होइन मलाई त्यो ठाउँमा जाने ठाइने मेरो त अलफरा हैन जान पाउनु हो नि त मलाई त उतै गरा बसके गसाथे म पठाउन सक्छु कसलाई अब इच्छा हुन्छ र अब रोदिनु पर्दैन नि त मैले पठाउने भन्ने भन्नेलाई चाहिँ इच्छुकले पठाउने जानेछ के मेरो ओके नाम नआउने नाम नआउने हैन नाम चाहिँ नआउने लाउनु नाम नलाउनु भन्ने मान्छे नि छैन के तिनीले नाम नआउनु अहिलेलाई नाम नआउनु जहिले हुन्छ त्यैले भन्ने हैन दर्ता मात्र गरेर राख्न सक्छ मान्छे दर्ता मात्र गरौ है होइन भनेर दर्ता गरौँ कसको नाम चाहिँ पहिलोपटक चन्द्रमा जाने मान्छे पनि निबाटै चाहिँ नाम आएको थियो कि त्यही भएर निलम अधिकारी नै जानुहुन्छ यसपालि नेपालबाट भन्ने चाहिँ आशा थियो हामीलाई फेरि पठाउने काम यस्तो भिसा सिसा लगाउने काम सबै जा जा जा आए आए है निलम यो चन्द्रमा मात्र होइन उसले हरेक ग्रहमा पठाउने भिसा चाहिँ है वेलकम छ तपाईँलाई अन्तिममा सम्झाउनुहोस् हजुर हजुर दुवैजनालाई अनि मेरो साथीहरू निरु दश्मी पनि रहनु भएको छ उहाँलाई सानो गुरुङ लक्ष्मी गुरुङ लक्ष्मी गुरुङले मलाई सम्झिरहनु भएको थियो अरे तर मैले उहाँको बोली सुनिरहेको छुइनँ म टाढा छु होइन उहाँलाई धेरै धेरै सम्झना छ सञ्जन चौधरी उमा बानिया गुमा मगर ज्योति मगर अङ्किता न्युपालिस अञ्जना सापकोटा नम्रता चौधरी अस्मिता चौधरी अनि सलिना मिना गुरुङ मिरा अनि बेस्ट फ्रेन्डको अन्जन भण्डारी भरत मनोज भुजेल दीपके धर्म बसेत सुदन तामाङ सितिबी डुङ्गाकोटी भरत खत्री धन माधव हिरे बज्री अनि मेरो साथी घुमा सम्झिरहेको थियो भन्न चाहन्छु मैले नाम मेरो पनि छुट्यो भनेर चाहिँ हाम्रो दिपेन्द्र थिङ साहित्यकार दिपेन्द्र थिङले पनि भनिराख्नु भएको छ ए होइन थ्याङ्क यू भन्नुभएको छ हजुर सुन्नु भएको छु राजन सुज अनि दिपेन्द्र भनिन्छ है नजिकै तपाईँ सम्पूर्ण सँगसँगै कुराकानी गरिरहेका छौँ कोही साथी हुनुहुन्छ लाइनमा राज्य गरौँ हजुर नमस्कार नमस्कार ल तपाईँलाई हाम्रो यो कार्यक्रममा स्वागत छ कहाँबाट को बोल्नुभयो अब यसो परिचय पाउन त हो ज खाँचो एक त सबैले खाँचो राख्ने भने अब तपाईँ फेरि समस्या परिहाल्छ भए पनि नभए पनि मलाई चाहिँ राजनले खाँचो राख्दाखेरि फेरि मेरो मन दुख्यो भने सधैँ आइराख्ने साथीहरू नआइदिँदा नि राजनले अरू त्यसैको खाँचो होइन राजनलाई चाहिँ एकदमै चक्लेटको खाँचो चक्लेट दिने भुलिहाल्छ भयो होइन र खै अनि अब त्यो के भात सात के के भन्छन् खानेकुरो खानुभयो कि खानुभयो होइन अब हामीले त अब यहाँ पेटै फुट्न अब अरू त के भन्नु खाएर धेरै खाएर बा बा म कम खन्छु आ हो राजनभन्दा नि बढी खान्छु ज्यान हेरेर थाहा हुन्छ मेरोभन्दा ठुलो राजनको छ भेट भएपछि थाहा हुन्छ है एन्जलजीको कुरा चाहिँ अब कुसमा लागु हुन्छ पैँतालिस केजी धेरै कि पचहत्तर केजी धेरै हो त्यही त भनिरहेको छु नि मैले म पाउन ऊ केजीमा फेरि होइन तपाईँले एउटा न्युज थाहा पाउनु भएन चैत वैशाखतिर टाढीबाट एकजना व्यक्तिलाई हावाहुरीले उडाएको अवस्था भनेर उडा वेट कस्तो, कस्तो अनि अरू सबै ठिकै छ नि है अनि कहिले चितवनतिर कहिले आउनुहुन्छ विदा भएपछि है जे होस् अरू त सबै ठिकै छ होइन इन्जिन हाम्रो पनि एकदमै ठिकै छ एउटा कुरा सोध्नु तपाईँलाई जस्तै तपाईँलाई चन्द्रमा जाने स्वपना देख्नु भएको छ तपाईँले होइन <laughs> चन्द्रमा जाने स्वपना देख्नु भएको छ अनि तपाईँलाई त्यो अफर आयो भने तपाईँको परिवारलाई त्यो अफर आयो भने तपाईँ आफै जानुहुन्छ या कसलाई पठाउनु परिवारको सदस्य क्यामरा दिएर पठाउनु होला है उहाँको तस्विरहरू तिमीले सिकाउनु पर्ने कुरा त्यो त अब अलरेडी एनजिओलाई थाहा छैन सानो बहिनी पठाउने भनेको भएर उसले नलानु पनि सक्छ बिर्सन सक्छ भनेर यस्तो हुनुपर्छ कि होइन मान्छे भइसकेपछि बन्दोबस्त चाहिँ डर गर्नुपर्छ है सो अब सडस अन्तिममा हजुरहरूलाई अनि क्रान्तिको राजको लागि मेरो स्पेसल साथीहरू समीर अनि सुषमा सन्तोषी अनि मेरो ड्याडको लागि मेरो इसाको लागि अनि मलाई स्पेसियली मलाई देखेर आँखा चर्मीहरूको लागि Okay, thank you for calling. Bye-bye. Bye. Bye. So, enjoy having me like all going to bye. Thank you for having me. So, I have a guest on the bar, sir. Just to enjoy myself. Just to enjoy the commercial break. Break was awesome. It's actually number one, okay? It's actually number one. Dial it, it's number one. Okay, 0-5-6-5-6-3-3-3-2-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3 होल तपाईँ पनि आउनु सक्नुहुन्छ शून्य सपना पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य सपना पाँच त्रिसठी तिन सय तेत्तिस नेपालमा एकदम म नेपालीको didn't know that but that's okay i live with it that's why i live everyday like my last priyanka spun the gas from a rock of the moon by hollywood to hollywood is all about the money Chaos. baby Oh lesson kokos for the exumas turks and tacos no more rumors maybe some say so it's a fact there is no liar give me radio rotation entires miss world and miss worldwide you already know that this thing's on fire maybe it's said we do the from us just playing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 दिल्ली एनआस बोर्डबाट एक्जाम दिनुहोस् प्राप्त कक्षा कक्षा एघारको मात्र परीक्षा दिन पाइने साथै इङ्लिस कोरियन जापानिज लगायतका सम्पूर्णमा एकाउन्टिङ प्याकेज हार्डवेयर नेटवर्किङ र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाको लागि हामीलाई सम्झनुहोस् सम्पर् बेंको एक चौहत्तर अन्ठानबे चार तिरपन पैंतालीस शून्य चौदह अंठानब्बे एक छत्तीस एक चालीस तीन सड़सठी पुनः आधारभूत लेख तालीम संचालन होना सहस जानकारी लोक दोहरी इन दोहोरी लाइबिन कन्सर्ट धनध्यास तथा विविध सांस्कृतिक कार्यक्रमको लागि चाहिने अत्याधुनिक भाडामा पाइनुका साथै प्लेयर सहित डिजेको पनि व्यवस्था गरिएको छ पाँच अन्ठानब्बे शून्य अडसठी शौ sister for high quality program कान्छु तिमी मलाई माया त गर्छौ नि हैन त्यो पनि सोधले कुरा हो र त्यसो भए बिहे गराउन त नाइँ दिदीको बिहे नै भा छैन मम्मीलाई सोध्ाऊ अ हो पहिले भा छैन त्यसो भए पल्सर बाइकमा घुम्न जाऊ न त तर बाइक खोज त एकै छैन हि म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइकलाई हालसने Wow, wow, बाइक का माइलेज एक सी सी एक सचीस का, का प्लाटिना बाइक जीनियन स्पेट पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनु मिस्त्री द्वारा सर्विस बजाज कंपनी को आधिकारिक बिक्रेता आशीर्वादी चौक प्रसाद तिरासी मोबाइल अंठानबे चार बारह शून्ना बत्तीस छोरा को बीहे का जिम्मा लक्ष्मी कपड़ा को जिम्मा मई तरडियो कैमेरा को जिम्मा कसलाई एंडरलाई सेंटर हामी हजूर हमीक शुभविवाह व्रतबंध पार्टी पिकनिक जन्मदिन लगायत विविध समारोह में स्तरीय भिडियो सुटिंग अफलाइन अनलाइन डिजिटल भिडियो मेक्सिंग एडिटिंग टेफिल्मिल्म बना पारे में हमीकहां संपर्क राख्होस् चौधरी फोटो एन मिक्सिंग 24 छसीन न आज आवास को बीहे दुला सट्टा सब हेली हमी कहार सजाव का सामग्री कारपेट पर्दा पर्दा को डी डोरमैट मेट्रिक कुछ सोफा को कवर, कवर बेड कवर फोम काम डे रतनगर दुई टाड़ी उद्योग वाणिज्य संकट को अगड़ी बिलो भेट संगसी तीस मोबाइल अन्ानबे चार एक छालीस चार सन्तीस अंठानबे चार तिरपन्न बयालीस आठ सतर शाखा कार्यालय मेन रोड नारायणगढ़ बैंक नजिक कुनै स कुनै पनि अफिस बैंक तथा वित्तीय संस्थाको लागि आवश्यक पनि भर्टिकल भ्यालेन्सिंग पर्दाहरू पनि पाइन्छ। आशिया होम डेको लायसमजन होस् आफ्नो कोठा सजाउने सपना पूरा गर्नुहोस्। रेडियो आर पार्ट 104.5 मेगाहर्ट्ज। केही मीठा कुरा। सुचेको थिए जीवनभरि तिमलाई कहिल्यै पनि भेटदिन तर केही मीठा कुरा। यो टिकट त पहिलाै यार को टिकर तपई को सुरुवात को माया को लागि कहिले हासो <laughs> <laughs> कहिले रुदन आउन होस्ट तपई हामी एकै सिन हासो हसाओ गाओ अनि रुमाओ मात्र जस्ट फर इन्जोय मा अब रेडियो अर्पण एक सौ चार्लो पांच मेगा एगार बजे अंदे हु रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा हर्ज रो कार्यक्रम जस्ट फॉर इंजोय अघि सर्ट कमर्सियल ब्रेकपछि तपाईँलाई फेरि पनि स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको प्यारो रेडियो स्टेसन अर्पण सबैको लागि सधैँका लागि रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगर्स र टेक्निकल सपहरूबाट मेथ्र राज है हामी दुईजना छौँ अनिहरूमा सुमकुमार राजन दल गुरुङ है सँगसँगै अनि इन्टरनेसनलाइनमा रेडियो अर्पण डट कमबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ के कस्तो राजन राजा नजा नबोल्ने अरे भन्ने पनि मैले सुनेको थिएँ व्रत हो भन्ने पनि सुनेको थिएँ होइन होला है अनि भाइ एउटा गीत सुनाऊ है सो कल छ अरे साथी म त राजाको चाहिँ के अरे सोरे गायक भयो भनेको त बोल्ने रहेछ है त लाटो बनाइरहेको थिएँ भर्खर यस्तो बाहिर गएर आएको है बाहिर गएर आएको कसैले चाहिँ राजनलाई चाहिँ एकदम मोहनी लाएर पठाइदियो कि टुवालके हेरिरहेको छु पर्ने हो कि नमस्ते को बोल्नुभयो राधाको चाहिँ हामी कता हुनुहुन्छ सन्चै हुनुहुन्छ राको स्याम कता हुनु सन्चै हुनुहुन्छ कृष्ण खोइ कृष्ण राधाको कृष्ण खोइ कृष्ण कृष्ण हो नि त खास त है ए होला नाम चेन्ज गर्न नमिल्ने है त के भने खान पनि भयो एकदमै टङ्ग भइरहेछ अझै पनि हुनेवाला छ हामी चाहिँ खानेकुरो लुगा राखिरहेछौँ सोप्रै छ है तपाईँ पनि खाने भयो आउनुहोस् है राजनको विवाहको राजनको विवाहको पोरी छोरी रोटीहरू सकेन कसार पनि छ भन न कसार पनि छ त्यो त भइहाल्छ है एज अ जोगिङ मात्र हो त्यसलाई बितिरहेछ होइन ल राजन भनिदेऊ नि त राजन फुस्कियो अरे राजन फुस्कियो राजन फुस्कियो अरे <laughs> कि के भएको खै अब कसले मनी लाइदियो लाइदियो थाहा नै भएन फुस्कियो भनेर कुन चाहिँ चिजलाई भन्छ भनेर नि सोमले आज जा चाहिँ जा जा जा जानकारी पाए जस्तो लाग्दैन है राधाजी उसको दिमाग फुस्कियो कि अर्को पनि होइन दिमागको नोटै फुस्कियो पसेर आइरहेको थियो रोबट हो म रोबोट हो मान्छेहरू त रोबोट भन्दा के कमी छ आ शक्तिशाली हुन पाएको भए पनि होइन राजा मेरो बाबुआमाको चाहिँ के थियो तिमी त के थियो मजा प्राकृतिक होइन नि आज मलाई आर्टिफिसियल बनाइदियो सोमले है Okay, रोड है अब कसको टाइट रा? वेल सोमको मुखबाट एज अ होल कि तपाईँको परिवारलाई अफर आयो भने तपाईँ सुरुमा आफ्नै तयारी हुनुहुन्छ कि चन्द्रमा जानुको लागि परिवारको पर्यो कान्छो भाइ कान्छो भाइ हो तपाईँको सबभन्दा कान्छो भाइको नाम हो पप्पी कुकुर <laughs> <laughs> okay, एकदमै कमेडी है एकदमै जोक एउटा रमाइलो जोक हो यो चाहिँ एक एक प्रकारको जोक है त्यही भएर त प्रोग्राम जस्ट फर इन्जोय हो नि ओके okay, अनि त्यसो भए पतिलाई पठाइदिनुहुन्छ है त्यस्तो सुवर्ण अवसरमा आफै नगर अथवा अन्य फ्यामिली परिवारलाई नगएर नपठाएर यस्तो हो कि पाउनु मात्र ठुलो कुरो होइन कि जन्म दिनु मात्र ठुलो कुरो होइन अनि धनकुटाबाट आउनुहुन्छ निरम अधिकारी अनि भरत राई अनिद छेत्री हुन्छ अहिले भने छुट्टिन्छ एउटा hana ha nau la tan kahera but slowly slowly slowly slowly paunne <laughs> himmat chaina स्लली स्लली स्लली यो शो यु संग तपाईले सुन्न भयो हैन यो संगको चाहिँ तपाईलाई वेट बिली स्वागत छ जोसफोर इन्ज्युसन रोक्नु भएको छ रेडियो पुनहाउज 4.5 मेगाहर्ज इन्टरनेशनल लाइनमा डब्ल्यूडब्ल्यू डॉट कमबाट सुन्न पाएको छ एकी सुरी एकी सुरी रेडियो र मन डॉट कम मानुस अवश्य पनि तपाईले सुन्न सक्नु हुनेछ वेल साथी आइसक्नु भएको छ नि त संग गुइसा जिलाईमा स्वागत गर्नु हैलो हेलो नमस्कार नमस्कार दुबै जनालाई दुबै जनालाई नमस्कार के हालखबर जानी <coughs> अनि के गर्नुहुन्छ इलेक्ट्रिसियनको नै बस्ने है जिन्दगी होइन अनि रामकुमारेडियो कतिको सुन्नुहुन्छ चन्द्रमा जाने तपाईँको परिवारलाई अफर पर्यो भने तपाईँले परिवार मध्ये एकजनालाई कसलाई पठाउनुहोस् चन्द्रमा जाने तपाईँलाई अवसर पर्यो भने तपाईँलाई चन्द्रमा जाने अवसर पर्यो भने अ तपाईँको परिवारलाई पर्यो भने तपाईँले आफू जानुहुन्छ या परिवार इन हुन so, है राजन? यहाँ खवानी राधा ज्यामिरा बाटो रामचन्द्र हुनुहुन्थ्यो हामीलाई विरेन्द्र नगरबाट तपाईँ सम्पूर्णलाई त अनि फोन <coughs> साथ, okay, साथ दिनु होइन <laughs> का मन कमंजन घिसी है